नमस्कार अनि हार्दिक स्वागत छ सो कार्यक्रमदारी सरोकारमा त अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार ठुलो पास सँगै तपाईँ हामीलाई इन्टरनेट लाइनमा पनि डब्ल्यूड रेडियो अर्पणरको माझ पनि विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुन्छ कार्यक्रम नारी सरकार लिएर हामी हरेक हप्ताको बिहिबार बिहान सात बिजदेखि करिब करिब आठ बजेसम्म उपस्थित हुने गर्दछौ कार्यक्रम नारी सरोकारमा हामी नारी सम्बन्धी विविध जानकारीहरू राख्ने गर्दछौ महिलाहरूका हकितका विषयमा हामी चर्चा परिचर्चा गर्ने गर्दछौ महिलाहरूलाई हेरिने संकुचित दृष्टिकोण विभिन्न क्षेत्रमा महिलाका सहभागिता महिला भएकै कारण पछि परेका कुराहरू हामी कार्यक्रममा समेट्ने गर्दछौ साथै कार्यक्रममा हामी समाजमा महिलाहरूले गरेका कार्यहरू समाजमा उदाहरणीय बन्न सफल महिलाका विषयमा पनि चर्चा परिचर्चा गर्ने गर्दछौ आज भने कार्यक्रममा हामी चर्चा गर्नेछौ आउँदो मंगसिर चारमा हुने दोस्रो संविधानसभाको चुनावमा कुनै पनि दलले तेत्तीस प्रतिशत महिला उम्मेद्वार उठाएका छैनन् यही प्रसंगमा हामी केन्द्रित हुनेछौं नेता को अंतरिम संविधान दु हजार तिरसठी का हरेक नि तेतीस प्रतिशत महिला सहभागिता उल्लेख उल्लेखता आदोदो मंगसिर चार होने दोसों संविधान सभा दोस्रो चुनाव में क्नेपनी दल ने तेतीस 33% महिला उठाएका उठा नेपाल मजदुर किसान पार्टीमा 25 प्रतिशत नेपाल परिवार दलमा पन्ध्र दशमलव एक चार प्रतिशत एमाले दस दशमलव आठ तिन प्रतिशत ए माओवादी दस दशमलव नेपाली कंग्रेस दस दशमलव आठ तीन प्रतिशत राष्ट्रीय जनमोर्चा उन्नाईस दशमलव छशत मधे जनअधिक फोरम सत्रह दशमलव आठ तीन प्रतिशत तराई मधे लोकतांत्रिक पार्टी में सत्रह दशमलव सात महिला उम्मीदवार 33% को दस प्रतिशत मे दल महिला मजदूर किसान पार्टी ने सब बड़ी महिला उम्मीदवार उठा पच्चीस प्रतिशत महिला मथि उक्ल नकन 25% जनमोर्चा ने उन्नाईस दशमलव छ नौ प्रतिशत सम्मेला उम्मीदवार को व्यवस्था भेतीस प्रतिशत पुर्व सकाली कंग्रेस एमआलएवादी लगातार दल दस प्रतिशत मे सीमित प्रत्यक्ष निर्वाचनमा देशभरि छ हजार तीन सय बाहन्न जनाको उम्मेद्वारी दर्ता हुँदा महिला उम्मेद्वारको संख्या पाँच मात्र रहेको छ यो भनेको दस मात्र हो दलका शीर्ष नेताहरूलाई दुई दुई दुईवटा निर्वाचन क्षेत्र पुग्ने महिलाले संविधानमा व्यवस्था भए जति पनि नपाएको अवस्था रहेको छ समानुपातिकमा पचास प्रतिशत महिला सहभागिता गराउने भनिएको छ तर प्रत्यक्षमा भने त्यो हुन सकेको छैन कतिपय योग्य प्रभावशाली महिला नेत्रीहरूलाई पनि प्रत्यक्षमा उठाउने आँट पार्टीले गर्न सकेन एमालेको उपाध्यक्ष एवं अनेव संघ केन्द्रीय अध्यक्ष विद्या भण्डारी र उपाध्यक्ष गौरा प्रसाला समेत पार्टीले प्रत्यक्षमा उठाउने आँट नगरी समानुपातिकमा राख्यो उता नेपाली कंग्रेसले पनि नेपाल महिला संघका अध्यक्ष ढिला संग्रौलालाई समानुपातिकमा राख्यो अनि कसरी चुनावमा उठ्न आफ्नो उचाइ बनाएका महिलालाई पार्टीले प्रत्यक्षमा चुनाव उठाउने र प्रत्यक्षमा चुनाव उठेर आउन नसक्ने खालका महिलाको पहिचान गरी समानुपातिकमा समेटेको भए तेत्तीस ते प्रतिशत महिला सहभागिता गराउन कठिन थेन हुने थिएन राज्यले नीति निर्माणमा तेत्तिस प्रतिशत महिला ल्याउन प्रत्येक जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्रमा सबै दलले महिला मात्र उम्मेदवार उठाउने र महिला महिला महिलाबीच प्रतिस्पर्धा गराउने रणनीति अपनाउनु पर्थ्यो समानुपातिको तीन सय पैंतिस सीटमा पचास प्रतिशत महिला ल्याउने दलको नीति पनि कार्यान्वयन हुन्छ कि हुँदैन हेर्न बाँकी नै छ जनसंख्याको बान्न प्रतिशत हिस्सा उगतेको महिलालाई नीति निर्माणमा दश प्रतिशतमा थन्क्याउनु कहाँसम्मको विभेदकारी व्यवहार हो महिलाले बुझ्न जरूरी छ अनि कसरी महिला नीति निर्माणमा पुगेर महिलाको पक्षमा कानून बनाउन सक्छन् यस संविधान सभामा एक जना महिलाको सहभागिता रहेकाले महिलाका पक्षमा निकै मस्यौदा बनेका छन् नागरिकताको सवाल सम्पत्तिमा महिलाको अधिकार लगायत हरेक निकायमा महिला सहभागिताको सवालमा बनेका मस्यौदालाई समावेश गरी नयाँ संविधान बनाउन जरूरी छ एकले सुकी, सहले थुकी नदी महिला महिलाको संख्या कम भो महिला सवाल ने स्थान पा सक महिला को, महिला महिला को प्रथम महिलाको को प्रमुख पद में अर्थपूर्ण सहभागिता जरुरी जरूरी एमालेमा 10% मात्र महिला पार्टी सदस्य छन् अनि 33% कसरी पाउने अन्य दलको पनि अवस्था हो त्यसकारण राजनैतिक पार्टी र अगुवा महिला दुवै मिलेर आफआ आफ्नो दलमा महिला सदस्य संख्या बढ़ाउन जरुरी छ उस भय को महिला स्वयं करने पार्टी का नीति रे जानकारी राखने क्रियाशीलता देखा जिम्मेवारी लिनेटी पाएक पूरा करने पार्टी पद्धति र सिद्धान्तलाई बुझेर अगाडि बढ्न पनि जरूरी छ तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नारी सरोकार हामी नारी सरोकारमा विभिन्न जानकारीहरू राख्ने गर्दछौ महिलाहरूका हक हितका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौ महिलालाई हेरिने समाजको दृष्टिकोण महिलाहरू पछि परेका कुराहरूलाई हामी कार्यक्रममा जोड्ने गर्दछौ र आज हामी कार्यक्रममा चर्चा गरिरहेका छौं आउँदो मंगसुरसारमा हुने दोस्रो संविधान सभाको चुनावमा कुनै पनि दलले तेत्तीस प्रतिशत महिला उम्मेद्वार उठाएका छैनन् यसै प्रसंगमा हामी केन्द्रित छौं अगाडि आएका महिलालाई पार्टीले पनि मूल्याङ्कन गरी अगाडि बढाउन जरुरी छ महिलालाई कहीँ केही पनि जिम्मेवारी नै नदिने पार्टीका मुख्य पदमा सहभागिता नै नगराउने अनि एकैचोटि मन्त्री दिने हो भने काम गर्न गाह्रो पर्छ पार्टीका गाउँ इलाका नगर क्षेत्र जिल्ला अञ्चल हुँदै केन्द्रीय कमिटीमा आएर काम गरेका महिलाहरूलाई जुनसुकै जिम्मेवारी दिए पनि निर्वाह गर्न निर्वाह गर्न सक्ने क्षमता हुन्छ यस्ता महिलाको मूल्याङ्कन गरी पार्टीले ती महिलालाई अगाडि बढाउन जरूरी छ अर्को मुख्य कुरा पार्टीले महिलालाई हेर्ने सोचमा परिवर्तन भएको छैन पितृ स्वत्तात्मक सोचको अन्त्य हुन अझै पनि सकिरहेको छैन जबसम्म राजनैतिक दलहरूमा पितृ स्वतात्मक सोच कायम रहन्छ तबसम्म महिला पुरुष त महादूपले राजनीतिमा आउन सक्दैनन् पितृशतात्मक सोचकै कारण कंग्रेस एमाले एमावे जस्ता ठूला दलका अध्यक्षमा महिला पुग्न सकेका छैनन् एमालेले विद्या भण्डारीलाई मन्त्री र दलको उपाध्यक्ष समेत बनाए पनि अध्यक्ष दिन तयार छैन सबे दलमा रहेका महिलाले आफ्नो पार्टीमा तेत्तिस प्रतिशतको सीमा कार्यान्वयन गराउन दवाब दिन जरूरी देखिन्छ राजनीतिमा महिलाको योगदान दुई सालदेखि नै रहेको पाइन्छ देशमा परिवर्तन ल्याउन नेपाल महिला संघ अखिल नेपाल महिला संघको महत्वपूर्ण भूमिका रहेको छ एक सय चार राणा शासनको अन्त्य गर्नहोस या दुई हजार सत्र दुई हजार सालका आन्दोलनलाई सफल पार्न महिलाहरूको पनि धेरै योगदान रहेको छ चुनाव र र्यालीमा ब्यानर समाउने बेला अघाड़ी अगाडि सार्ने तर जिम्मेवारी र पद दिने बेला घाँटी निमोठिने नी किन समाजमा रहेको पितृ सोचको कारण महिलालाई मंसूरसारको सुनामा पछाडि पारिँदैछ जनसंख्या दश प्रतिशतमा सीमित गर्ने किन हामीले <प्रागा> अन्तिमा छौ तपाईँलाई हाम्रो कार्यक्रम कस्तो का लाग्दछ कृपया सल्लाह सोझा प्रतिक्रिया भनी पठाउन नभुल्नुहोला सम्पर्कको लागि शून्य सपन्न पाँच त्रिसठी हौस् तिन्जेल हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हाम्रो धन्यवाद प्रविधि कक्षीका मित्र ऋषललाई पनि हार्दिक आभार प्रकट गर्दै कार्यक्रम नारी सरकारबाट आजको लागि तपाईँको आफ्नै साथी म सम्झना पनि विदा